र्पण सुका लागि सधैँका लागि रेडियो अर्पणसँग इन्टरनेट अनलाइनमा डब्लूब्लूब्लु डट पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब स्थानीय समाचार विस्तारमा फोटोसहितको मतदाता नामावली सङ्कलनको समय सकिने लाग्दा चितवनमा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको सङ्ख्या बढ्दै गएको छ असारमा सान्तसम्म मात्रै नाम दर्ता गराउने समय रहेकाले जिल्लामा नाम दर्ता गराउनेहरूको सङ्ख्या बढ्दै गएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ नामावली दर्ता गराउने समय अवधि सकिने लागेकोले आज पनि जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नावली सङ्कलनका लागि कार्यालय खुल्ला नै राखिएको र आज मात्रै चार सय नाम दर्ता गराएको निर्वाचन हरिप्रसाद ढकालले बताउनु भएको छ आगामी सोमबारसम्म सुम्बा मात्रै मतदाता नामवली दर्ताको समय अवधि रहेकाले जिल्ला निर्वाचन कार्यचितमा आफै उपस्थित भई नाम दर्ता गराउन ढकालले आग्रह गर्नुभएको छ मतदाता न ना, नेपाली नागरिकताको सक्कल प्रमाणपत्रलाई अनिवार्य गरिएको छ नेकपा माले चितवनले तीन महिने नेपाल जनजागरण तथा दबाब आन्दोलन अन्तर्गत विभिन्न कार्यक्रम गर्ने भएको छ नेकपा माले आज बसेको बैठकले आन्दोलन अन्तर्गत प्रशिक्षण सभा लेखन हलसु जनपरिचालन गर्ने निर्णय गरेको मालेका निवर्तमान जिल्ला सचिव परशुराम लामिछानेले जानकारी दिनुभएको छ साथै आजका दिनदेखि पार्टीका केन्द्रीय वैकल्पिक सदस्य तब्बहादुर विकलाई जिल्ला सचिव तोकिएको छ निवर्तमान सचिव लामिसानेलाई छैटौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचन गरी बाह्र वर्ष इन्चार्ज तोकेको नेकपा माले आज निकालेको विज्ञप्तिमा जनाएको छ नेपाल विद्युत प्राधिकरण टाढी शाखाले विद्युत चोरीमा संलग्न अठाइसजनालाई आज शनिबार पक्राउ गरी कारवाही गरेको छ प्राधिकरणका सुपरभाइजर पुरुषोत्तम बस्यालको नेतृत्वमा गएको चुवावट नियन्त्रण टोलीले भण्डारा र कठार उनीहरूलाई पक्राउ गरेको हो पक्राउ पर्नेमा चौधजना महिला र चौधजना पुरुष रहेको प्राधिकरणका फोरम्यान निलपरसा तिनीले जानकारी दिनुभएको छ साथै चोरीको विद्युत प्रयोग गरी सञ्चालन गरेको अवस्थामा टोलीले एक थान टिभी र एक थान पानी मोटर समेत बरामद गरेको तिमेन सिन्हाले बताउनु भएको छ बिहान पाँच बजेदेखि नै खटिएको चुवावट नियन्त्रण टोलीमा पन्ध्रजना प्रहरी र पच्चीसजना प्राधिकरणका कर्मचारी सहभागी थिए घरबहाल वृद्धिको विरोधमा चितवनका व्यवसायीहरूले आज पनि बजार बन्द गराएका छन् घर तथा जग्गा धनीले मनोमानी ढङ्गबाट शुल्क वृद्धि तथा दुर्व्यवहार गर्ने गरेको भन्दै नेपाल घर बहाल उपभोक्तामा चितवनले बजार बन्द गरेको हो हिजोदेखि आन्दोलन सुरु गरेका व्यवसायीले आफ्ना माघ पुरा नमेसम्म आन्दोलन जारी राख्ने बताएका छन् घरधनीले पच्चिसदेखि एक सय पचहत्तर प्रतिशतसम्म घरबहाल कर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित भएका हो सरकारले निश्चित भाडादर निर्धारण गर्नुपर्ने बढेको भाडा दर घटाउनु पर्ने र चितोन मारपुर आह्वान खारिज हुनुपर्ने किनमेलका लागि टाढा टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् नेपाल सरकारले घर बहाल सम्बन्धी स्पष्ट नीति नबनाउँदा घरधनीले आफूहरूसँग मनलाग्दी भाडा लिने गरेको घर बहालमा गुनासो रहेको छ हजार घरबाल उपभोक्ता भएको मजको आँकडा रहेको छ पूर्वी चितोङको बचेलुमा विपद व्यवस्थापन तथा पूर्व तयारीका लागि गाविस स्तरीय विपद व्यवस्थापन समिति गठन गरिएको छ आज भएको राजनैतिक दल विभिन्न संस्थाका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको एक भेलाले गाविस सचिव तेजेन्द्रनाथ लामिछानीको अध्यक्षतामा समिति गठन गरेको हो समितिमा गाविस स्तरीय राजनैतिक दल स्वास्थ्य संस्था रेडक्रस तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ त्यसै त्यसै गरी भेलाले विपद व्यवस्थापनका लागि स्थानीय स्तरमा काम गर्न सूचना सम्बन्धी खोज तथा उद्धार र राहत व्यवस्थापन उपसमिति पनि गठन गरेको छ त्यसै गरी गाविसका नौवटे ओडाका अगुवाहरूलाई विपद परेको खण्डमा व्यवस्थापन गर्ने गरी दुई दुई सना तोकिएको छ कार्यक्रममा जिल्ला विकास समितिका सूचना अधिकारी तथा विपद व्यवस्थापन समितिका स्रोत व्यक्ति बलराम लोइटीले विपद व्यवस्थापनका लागि गर्न सकिने काम र पूर्व तयारीका बारेमा सहजीकरण गर्नुभएको थियो कार्यक्रम गाविस सचिव गजेन्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो लाइन्स क्लब अफ चितवन रायनोसिटीले सामुदायिक विद्यालयबाट दुई हजार उनासत्तरी सालको एसएलसी साल परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई आज शनिबार सम्मान गरेको छ सामुदायिक विद्यालय तर्फबाट उत्कृष्ट अङ्क ल्याउने लक्ष्मी उच्च जगतपुरबाट एसएलसी दिएका सुदन भूषाल र खैरि उच्च एसएलसी दिएकी सुषमा उप्रेधीलाई नगद पाँच पाँच हजारका दली सम्मान गरेको हो कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई सम्मान गर्नुभएको थियो छात्र गुस्साले पचासी दशमलव सात पाँच प्रतिशत तथा छात्रा उप्रेतीले छयासी दशमलव दुई पाँच प्रतिशत अङ्क ल्याएका थिए लाइन्स क्लब अफ चितवन राइनो सिटीका अध्यक्ष दीपक कुमार खनालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा लायन रामकुमार तिवारी लाइन राजकुमार श्रेष्ठ लाइन प्रभात जोशी लगायतले मन्तव्य व्यक्त गर्दै शैक्षिक सफलताको कामना गरेका थिए यसैबीच आज लियो क्लब अफ रत्नगरको पद हस्तान्तरण गरिएको छ वर्ष दुई हजार बाह्र तेह्रका अध्यक्ष अमित गुप्ताले वर्ष दुई हजार तेह्र अध्यक्ष लुसी जोशीलाई पद हस्तान्तरण गर्नुभएको हो लियो क्लब अफ रत्नगरका संस्थापक अध्यक्ष निरज श्रेष्ठ लायन्स क्लब अफ चितवन रायन सिटीका अध्यक्ष दीपक कुमार खनालको उपस्थितिमा पद हस्तान्तरण गरिएको थियो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 आदिकवि भानुभक्त आचार्यको दुई सौ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ संस्कृत भाषाको रामायणलाई नेपालीमा उल्था गरेर भानुभक्तले नेपाली साहित्य भाषामा महत्त्वपूर्ण योगदान गर्नुभएको छ भानुभक्तको जन्म धनञ्जय आचार्य धर्मावती देवीका पुत्रको रूपमा तनहुको रम्घामा विक्रम सम्बद्ध अठार सय एकहत्तर गते भएको थियो नेपाली भाषाको एकीकरणको सन्दर्भमा भानुभक्तले जसरी अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाहले त्यति प्रभाव पार्न सक्ने श्रेष्ठ अर्को देखिएको छैन भन्ने गरिन्छ एक सामग्री अबको क्रममा पेट भर्या एक थुक क्या त भयो अवश्य म गया पुस्तका खेल पढा वन देवी हरुलाई भया आदि कवि भानुभक्त आचारीर्यको दुई सौ वार्षिकी देश तथा विदेशमा भव्यतापूर्वक मनाइयो आजभन्दा दुई वर्ष अघि जन्मेका अर्थात् विक्रम सम्बन्ध अठार असार उन्तिस गते पिता धनन्जी आचार्य र माता धर्मावती देवीका पुत्रको रूपमा तनहुको चौधे रम्खामा आचार्य जन्मनु भएको थियो संस्कृत भाषाको रामायणलाई नेपालीमा ओल्था गरेर भानुभक्तले नेपाली, गरे भानु नेपाली साहित्य र भाषामा महत्वपूर्ण योगदान गर्नुभएको छ नेपाली भाषाको एकीकरणको सन्दर्भमा भानुभक्तले जसरी अत्यन्तै महत्वपूर्ण भूमिका खेल्न पुगे त्यतिको प्रभाव पार्न सक्ने स्रष्टा अहिलेसम्म अर्को देखिएको छैन साहित्यकार रामबाबु घिमिरे भानुभक्त आचार्यले नेपाली भाषाको क्षेत्रमा विशेषता गरेर रामायण कृतिको नेपालीमा अनुवाद गरे त्यति हिसाबले हेर्दाखेरि योगदानको रूपमा रहेको छ किनभने त्यतिखेर चाहिँ अब यसको धार्मिक दृष्टिकोणले राम्रो दृष्टिकोण जागरण को दृष्टिकोण जा ने हरक दृष्टिकोण ने इसको रब जो विमान शाहले चाहिए राजनीतिक रूप में एककरण करें भाषिक रूप में एककरण करना भानुभक्त अतुलनीय योगदान रखे हिसाब से उनको चाहिए अरु को भाषा को हक में असाध कमजोर रहो तत्कालीन अवस्था को भाषिक एकीकरण करें मूलधार में लिया भानुभक्त को लेखन रचार प्रसार ने तुम समय में ठूल परिवर्तन लिया इतिहास सगर्व उल्लेख कर सकता यह प्रक्रिया पच्ला पुस्तक का प्रभावशाली मध्यम बंद गई देखि आदिकवि भानुभक्त आचार्य विगत कही वर्ष देखि विवाद में लवस्थ उनले तत्कालीन अवस्थामा लेखेको साहित्य आजभोलि काम नलाग्ने भन्दै उनको योगदान विरूद्धमा उभिनेहरू पनि सायद उनीहरूमा चेतना नभएर होला प्रत्येक भानु जयन्तीका अवसरमा राज्यले साहित्यकारहरूप्रतिको प्रतिबद्धतामा विशेष रूपमा ध्यान दिने कुरा त गर्छ तर त्यो कार्यान्वयन भने कहिले भएको पाइँदैन स्वदेशभन्दा पनि विदेशमा असाध्यै शक्तिशाली स्रष्टाका रूपमा चिनिने आदिकविको विशेष सम्मानका लागि सरकारले अहिलेसम्म केही पनि गर्न नसक्नु सम्पूर्ण नेपालीका लागि दुर्भाग्यपूर्ण भएकोमा दुई पनि छैन कुनै पनि स्रष्टालाई योगदान र पहिचानका आधारमा सम्मान गर्ने परिपाटीको विकास गर्ने हो भने बल्ल त्यो स्रष्टाप्रतिको वास्तविक सम्मान हुनेछ निर्वाचनको अनुगमन तथा पर्यवेक्षणका लागि स्थापना गरिएको लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण डिओ नेपालको जिल्ला कार्यसमिति गठन गरिएको छ डिओ नेपाल तथा चितवनका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूसहितको आज सुहामा सम्पन्न भेलाले ध्रुवराज मिश्रको अध्यक्षतामा पाँच सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो समितिको सचिवमा छविलाल नेौपाडी र सदस्यहरूमा केपी किरण शर्मा विष्णु शर्मा मिना कुमारी बोटी रहनु भएको छ कार्यक्रममा डिओ नेपालका सदस्यहरू वासुदेव भण्डारी र श्वकर्माले निर्वाचन पर्यवेक्षण सम्बन्धी कार्यपत्र र साधारण सदस्य कमला पन्थीले संस्थाको उद्देश्यको बारेमा प्रकाश पार्नु भएको थियो रक्तदान सम्बन्धी एक दिन अभि रत्नगरमा सम्पन्न भएको छ सिद्धेश्वरी महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गर्न लागेको रक्तदान कार्यक्रमको पूर्व सन्ध्यामा रक्तदान गर्दा हुने फाइदा तथा नकारात्मक सोचका विषयमा कार्यक्रममा जानकारी गराइएको थियो संस्थाका पैँसठी जना सदस्यहरू सहभागी कार्यक्रममा नेपाल रेड सोसाइटी रत्नगरकी निता ढकालले सहजीकरण गर्नुभएको थियो संस्थाकी अध्यक्ष प्रमिला ढकालको अध्यक्षतामा भएको सो कार्यक्रम संस्थाकी उपाध्यक्ष रेश्मा सुवेदीले धन्यवाद ज्ञापन तथा विमला देवी दुवाड़ीले सञ्चालन गर्नुभएको थियो यसैबीच रोटरी क्लब अफ नारायणगढ रोड एक्ट क्लब अफ नारायणगढको संयुक्त आयोजनामा आज नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ सो कार्यक्रममा एक महिलासित एकतिसजनाले रक्तदान गरेका छन् कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट बत्तीस बयानब्बे जोन एघारका एसिस्टेन्ट गभर्नर मित्र राज दवाडी प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रम रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सहन प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो न्यु सेन्चुरी युवा क्लबले आज रत्नगरका विभिन्न क्षेत्रमा सरसफाई गरेको छ रत्नगरको जलेश्वर टोल नमुना टोल बुद्ध टोल र जलेश्वर महादेवको मन्दिर परिसरमा सरसफाई गरिएको हो क्लबको साप्ताहिक कार्यक्रम अन्तर्गत सरसफाई गरेको क्लबका अध्यक्ष श्रीमान तामाङले जानकारी दिनुभएको छ रत्नगर नगरपालिकाको सहयोगमा भएको सरसफाई कार्यक्रममा नारी जागरण केन्द्रकी अध्यक्ष विमला दुवाडी प्रमुख अतिथि रहनु भएको थियो शिवालय टोल सुधार समिति नगर गाविस वार्ड नम्बर चारको आज सम्पन्न भेलाले दीपक पाठकको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ नवगठित समितिको उपाध्यक्षमा हरिशरण सेडाई सचिवमा कृष्ण राज कणेल कोषाध्यक्षमा प्रह्लाद थपलिया रहनु भएको छ यसैगरी भेलाले समितिको सेवा क्षेत्रभित्र पर्ने बाटोका दायाँ बायाँ गर्ने निर्णय समेत गरेको छ पहिरोले अवरुद्ध भएको नवलप्रासीको दलदलले बोलेङ्गार सडक एक महिना बित्न लागदा पनि खोल्ने प्रयास भएको छैन सडक डिभिजन काले बोटोर र जिल्ला विकास समिति नवलप्रासीले सडक मर्मतमा ध्यान नदिँदा नवलप्रासीको पहाडी क्षेत्र यातायात सम्पर्क विच्छेद भएको हो यो सडकको अर्खला पाङ्ग्रिङ लगायतका ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो नुनतेलका लागि पनि दुई दिनको बाटो हिँड्नु परेको अर्खलाका रुमबहादुर राणाले बताउनु भएको छ जीप मात्र सञ्चालन हुने सडक अवरुद्ध भएपछि नवलप्रासी पहाडी भेगमा खाद्यान्न ढुवानीमा समस्या भएको छ अब पालुअर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ वार्ताबाटै नेकपा माओवादी सहमतिमा आउने सम्भावना कतिको देख्नुहुन्छ ए दुई मत छैन बेकुनी हालतमा नहोला सी यही अवस्था नै रहला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 कालो ट्राफिक को यति बेला नारायणगढ हेटोडा बिरिगंज सडक खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ त्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 लाइनमा डब्लु डब्लुडब्ल्यु डट रेटियो फन्ड डट कमबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार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 लागसु नजुर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 हजुर हामी कहाँ दक्ष कालीगढद्वारा आधुनिक कलात्मक एवं गुणस्तरी सुनसादीका गरगहना तयार गरिने अर्डर अनुसार गरगहना तयार गरिने कम्प्युटर प्रविधिबाट नाप्तोल गरिने राशि अनुसारका पत्थर साथै नयाँ गरगहनासँग गर पुराना गरगहना गर साटिने सम्पर्क जय राम ज्वेली पसल प्रकाश मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस चार सय अन्ठानब्बे खुशी जीवन सुखी परिवार सुनौलो भविष्य और सुरक्षित बचत को लगी